बाटो नमस्कार सबैलाई म नारायणी खड्का रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटो लिएर सकेकी छु रेडियो नाटक चौबाटोको चौबिसौँ भागमा तपाईलाई स्वागत छ नयाँ भाग प्रवेश गर्नु अघि म अघिल्लो भागको प्रसङ्गहरू सम्झाउँछु तेइसौँ भागमा कहाँ वर्षाले चिनजान गफकाफ गराउन भेटाएकी मिलन नवीन दाईको त स्वीको अस्तित्वबारे नै चर्को डिबेट भयो त उता क्रिस्मा स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामको लागि जापान जाने भएछन् सारा र वर्षा त खुसी भए तर सीता दिदीको मन छोरीलाई त्यति लामो समयको लागि त्यति टाढा पठाउन के मान्थ्यो आमाको मन नपऱ्यो एता मिलनले इन्डियाबाट ल्याएको फोन वर्षालाई नै दिने भयो अभाइ मार्फत झन्डै ख्यालख्यालमा मिलनले आफ्नो वर्षाप्रतिको भावना अब सामु मनभित्र गएको भावना लुकेर कहाँ नै लुक्न सक्थ्यो र अब के हुन्छ आउनु सुनौ सकियो चुनावको बुत पनि कति वर्षलाई ढुक्क अब खुल्ने निर्वाचन आयोगले पूर्व निर्धारित बाहेक केही पनि चुनावी कार्यक्रम नगराउनु भनिसक्यो नि स्थानीय चुनावलाई असर पर्छ भनेर है तिमीलाई त खुसी लागेको होला नि है चुनाव हुने भएर अरू जे नभए पनि त्यो चाहिँ हुनै पर्छ कि होइन छ नि तिमी खुब फलो गरिरहेको नि त त्यही <laughs> त अनि होली आउन लाग्यो क्या अरे आउने होला नि त कलेजको प्रोग्राममा कसले गर्ने हामीले नि हाम्रो सङ्गठनले अब सुविको सपना चट भइहाल्यो आफ्नो गतिविधि त निरन्तर राखिराख्नु पर्यो नि होइन हर साल गर्ने गरेको छ अँ है जसरी नि तर म त मेरो प्लस टूको साथीहरूसँग खेल्नुपर्छ नि त म त हामी त हरेक वर्ष खेल्ने गरेछौँ यसपालि गएन भने म हार्छन् यसपालि यहीँ बोलाउन त पाइन्छ अरू कलेजको नि बोलाउन पाइहालिन्छ नि होलीको टी सर्ट चाहिँ हामीसँग किन्नुपर्छ है एउटाको चार सय रुपियाँ ओहो किन्नु पो पर्ने कहाँ बाँडेर सकिन्छ त त्यत्रोलाई कति आउँछन् मान्छे तिमीलाई फीमा दिउना नि त को हो तिमी हो के हो म्यानेजर <laughs> म्यानेजर त्यस्तो केही होइन घोटाला नगर है <laughs> <ना> <laughs> ओइ मिलन ओ मिलनै यता हेर्न यता मान्छे पनि चिन्न छोडिसक्यो हो बाँदर जस्तो भएर बसिहाल्छ अनि कसरी चिनिन्छ त ए बाँदर भन्दो रहेछ ल आइजा अब तँलाई पनि बाँदर जस्तै बनाउँछु नि त नि छैन छैन होली हो नि त बाबु आज होली थाहा छैन तँलाई कम्प्लेन गर्न पाउँदैनस् नि अनि आएछस् त आउँदिन भनेर खुब फुर्ती लगाउँदै थिइस् त हिजो अँ घर बस्ने दिक्क लाग्यो तिनवटा मुभी हेरेँ झन दिक्क लाग्यो अनि हिँड्दै को हो के मुखै भित्र पसे या के गरेँ या ति ममता पो रहेछ अनि होली हो कि अबिर्को पास्ने हो अनुहारमा पो रङ धल्ने यार मुखभित्र कोच्नसम्म पस्यो तिमीले ऊ <laughs> कह भागी सी तल करा बस खबक्कदर थे किहेलो रंग कमी थी मतलब पूरा करीदे जासला साटो फेर म रिल कर घर जानी है मिस्किया छह वर्षा को कलेज ते रो नगरी बसिश भ हुँदैन आउने कुराको लागि त किन दुःखी भएर बस्ने हो अन्त साथीले जिन्दगी चल्ने भए जीवनसाथी किन चाहिन्थ्यो आवाज उसलाई तिमीहरू भन्दा प्यारो नै हुने भयो नि मन पराउँथ्यो हार केटीले तँलाई ऊ जसरी विशेष लाग्छ नि उसलाई पनि त्यस्तै विशेष लाग्दो नि उसको ठाउँमा बसेर एकचोटि सोचेर हेर्दा कुरा त्यति मात्रै होइन कि पोहोरपोरसँगै मिलेर खेलिन्थ्यो मेमोरीले लास्ट डिस्टर्ब गर्दोरहेछ यहाँ न्यु मेमोरी क्रिएट गर्न त यार, गर यार। लाइफमा सधैँ भने जस्तो सोचे जस्तो हुने भए भइहाल्थ्यो नि त भन्न सजिलो छ मलाई थाहा छ भन्न सजिलो छ तर तँ ता मेरो ठाउँमा भएको भयो नि यही भन्दैन थिस् ल भन्नु त मलाई ऊ त्यहाँ आएर म ब तँलाई तु केटीले अहिलेदेखि होइन तँलाई मन पराउनु थालेँ कि इन्डियामा भएको बेला मिलनको गर्लफ्रेन्ड छैन भनेर सोद्धै थिएँ हाम्रो प्रोब्लम के हो भने नि मिलन हामी आफ्नो अगाडि भएका ससाना खुसीहरू देख्दैनौँ अनि खुसीको खोजीमा कहाँ कहाँ भौतारिन्छौँ खुसी भन्ने कुरो आफैले खोज्ने हो यार आफै क्रिएट गर्ने हो कसैले थोरै अगाडि ल्याएर टक्राइदिन्छ खत्रै लेक्चर झिस त कुन मुभीको डाइलग सुनाउँदैछु साले त मान्छे कम खतरा हो त साना दिन त कवि नै हो नि मान्छेले पत्याउँदैन र पो समीक्षाले नि पताउँदिन उसको लागि त देवपोटा नै भने अनि अनि पुगिहाल्यो त आजदेखि त झन् मैले नि पत्याएँ लो भाइ अब चाहिँ होली खेल्न जानुपर्छ के हो इस्ता परिदिने गरी कस्तो रङ लगाइदिएको तिर्स्योमलाई छाटो फेर्नु खोज्ने हामीसित अँ लफेरो छाटो अनि बोलाइस् कि क्या हो त कसको साइड होस् मेरो कि भोलिका दिदीको साइड हो नि त बाबु आज त त्यही त बुझ्यौ मिलन बाबु ममता ओए ल त्यो पाल्टी ममता भाग भाग छिट भाग अँ भाग भाग म भेटाउन सक्दिनँ र स्कुलमा एथलेटिक्स च्याम्पियन पो थियो त म कतिलाई मिलो भाग्न भाग त म नि ए भाग न भाग के हो यस्तो केहरू बजिरहेको Happy birthday to you. Happy birthday, dear Bursadi. Happy birthday to you. Happy birthday, Bursadi. Thank you. Happy birthday, Pagal. Thank you. Bursa, lucky as I was in English. I was lucky to have a good day. What's the difference? I was lucky to have a good day. I was lucky to have a good day. I was lucky to have a good day. बिहान भनिन यो साराले नत्र बिहानै टीका लगाएर पठाउँथे नि के जाति सपाइज हो कि फपाइज गर्नु पर्ने नि महिना भएको अनि रमाइलो भएन त हेर्छ नि दिदीलाई कति खुसी भइसकेछ हामीले त टिका लगाइदिनु पर्दैन होला नि आन्टी यसलाई <laughs> <laughs> नै लगाइदिऊँ न लगाइदिऊँ मलाई कस्तो आशिष हाल्न मन छ के अँ हेर न यसको बुद्धि बहिनीले दिदीलाई टिको लगाइदिन्छन् पाप लाग्छ लाउनुहुन्न ल त्यसो भए अब केक काटौँ केक अँ मलाई फेरि फर्केर ढिलो हुन्छ क्यान्डल बालिदिऊ न साह्रा ऊ त्यहाँ छ लाइटर खोइ ऊ क्या केकको बटान लिएर ए ए खुइ छोड म गर्छु ए ए भेटा भेटाए फोटो खिचियो न पविता दि हजुर ए मेरो मोबाइलबाट राम्रो आउँछ क्यान्डल पनि के यस्तो जस्तो दिदी काट्स्यो काट्स्यो पहिला कसले ओ, खुवाउने नाइ मलाई त ऊ त्यो त्यो चेरी भएको हो यो चाहिँ <laughs> <laughs> ला, खोस्यो ल तल पनि पक्छु पक्छु यसरी उफमा दल्नु पर्छ कि पविता दि त चेरछु न म नाकमा टासी दिन्छु कि झिस्किराहरू अनुहार सबै बिबिरा आउँछ र पुछ पर्छ पुछ लाउ यो सल नरम सल ए नै फोटो खिच्नु परेन मम्मी आइसु नि यता आएन आएन खोइ म इ यतापट्टि सेल्फी लिन्छु मम्मी बत्ती पाल्छु न सबै कालो आयो क्या लाइट पुगेन ल भयो भयो अँ अब मेरो र दिको मात्र एउटा सिङ्गल नि पविता दि लिँदैछु न कान्छी भएको भए कति रमाइलो मान्थे ह्या मम्मी आइहाल्छु नि हामी छुट्टी केक ल्याउँला नि त्यो आएपछि हुन्न ओ पागल जान्छु म अब रुन्ची अनुहार नला साराले अस्ति इन्सिस्ट गरेर अनि बच्चाको रहरलाई के मारिदिने भनेर <coughs> नरो अब खोइ सर अहिले फेरि आन्टी के भन्दै आउनुहुन्छ <coughs> भोस् न आज भाइलाई सन्चो छैन क्या गएन भने फेरि त्यसै खानै नखाइ सुत्छ जानै पर्छ यार अर्को दिन आउँछु है के भयो त्यसलाई फेरि ज्वरो रुगाएको कि सिजन चेन्ज हुनु लाग्छ अनि के खाएर जाने <coughs> <coughs> त अनि <coughs> खाइसकेँ मैले त तैँले ढिला गरिस नि दि कस्तो लाग्यो हजुरलाई त्यो वुड्स राम्रो लाग्यो मैले छानेको मम्मीले किनिदिइसेको अनि पपिता दिदीले ल्याइदिइसकेको कुर्ता नि कस्तो राम्रो है हजुरलाई कस्तो सुहाउँछ हजुरलाई त्यो के हो जुन कलर पनि सुहाउने कि अलिकति फिटिङ गर्नुपर्छ खतरा देखिन्छ दिदी mm. mm. पविता दिदीले हजुरलाई किन त्यत्रो पैसा दिइसकेको उसको भाइले खर्च गरिदिन्छ अनि त्यही भएर मलाई राखिदियो कि क्या अनि ब्याङ्कमा राखियो हुँदैन भाइले पनि सेम एटिएम युज गर्छ क्या एए मेरो एसएलसी सकेपछि मेरो पनि एकाउन्ट खोल्नुपर्छ है दिदी दिनेश मामाले पैसा पठाइदिन्छु भनिस्या छ तर मलाई आइडिय छैन क्या त्यस्तो कुराको ला पेन सक्यो मेरो याद तरिका मेरो ब्यागमा होलाएर त दि युबाट न्यु फोन दिन दिस मलाई थाहा त छैन ह्याप्पी बर्थडे डियर बेस्ट फ्रेन्ड सिस्टर एन्ड म्याम आई न युआर गर् स्को मी टु to death tomorrow but you know what I like scolding bursa a lot now you can stalk your crush more easily please mingle soon hmm? love your stupid student away <laughs> wow so sweet I don't like the phone I don't like the phone I don't like it <laughs> I can't believe it did this the air is the white color Samsung is so sweet I didn't know you were this close. D oh, Hazir. Ruiseko, ke bhayo? Di, you know I never celebrated my birthday before. I never liked to actually. I'm sorry, Di. Pavitra, diju le tamanna bhakei thaina, ma dinai force garyo. Malai thathaina hajur lai eto feel huncha bhanera. No no, it's okay. It's just मम्मीको एकदमै याद आउँछ अब अब खुसी भइसक्यो नि दिदी प्लिज हेर्छु यो त यति यति धेरै गिफ्टहरू छन् नो सारा इट डजन्ट मेक मी ह्याप्पी आज त झन् तिम्रो मम्मीले टिका लगाइदियो त बल्ल तल्लो कन्ट्रोल गरे आफूलाई थाहा छ सारा यो फोन यो पैसा गिफ्ट आई डोन्ट केयर आई मिस सो मच अलिकति बढी बाँचेको भने कस्तो हुन्थ्यो जस्तो लाग्छ मिल्थ्यो भने सारा मेरो सब थोक बेचेर मेरो आमालाई एकैछिनको लागि भए पनि फिर्ता ल्याउँथेँ एकपल्ट फिट थोरै हेरेर लैजान दिन्थे बरु उहाँलाई राख्नेहरूलाई तिम्रो मम्मी नि सारा सिट मम्मीलाई छोरको स्वर गरेर नबोल्न बुझ्यौ तिमी त्यसरी बोल्छौ नि मेरो मन ससक्क दुख्छ यहाँनिर दुख्छ थाहा छ <laughs> कुनै पनि कुराको भ्यालु त्यति बेला मात्रै थाहा हुन्छ वेन you यु know नो मोर हेभी तिम्रो मोबाइल जस्तो होइन तिम्रो आमा बुझ्यौ हरायो भने अर्को किन्न पाउने तिम्रो पन्ची रगत लागेको लुगा धोइदिनलाई जन्माएको तिम्रो आमाले तिमीलाई आलुको चोक्टा ठुलो भयो भनेर सागमान चर्को भयो भनेर गनगनाउनु नगर <laughs> किनकि जब गाउँछौ तब चाल पाउँछ <laughs> <जीदी, आँ सौरे। laughs> नभन सरी नभन मलाई पनि नभन तिम्रो मम्मीलाई पनि नभन सरी मुखले भन्ने कुरा होइन सर तिम्रो व्यवहारमा झल्किने कुरा हो धेरि इमोसनल पो बनायो त वर्षाले कहिले घर गएर आमाको मुख हेरौँ जस्तो पो भयो मलाई त तर वर्षाको कुराले साराको व्यवहारमा परिवर्तन आउला त मलाई त आजको भाग निकै मन पर्यो तपाईँलाई कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ल्यास सिएचएबिएटी चौबाो ट्विटरमा ड्रामा चौबाो र एसएचएआइएलई शैली डट टिएचईएटिआरई थिएटर आजको भागमा अभिनय गर्ने कलाकारहरू अभय आर देवकोटा आर्यन न्यौपाने सुभाष सुवेदी दुर्गा कार्की दीक्षा आचार्य आयुमा खड्का समापिका गौतम रविना थापा सपना सञ्जीवनी साथै नाटक लेखिका दुर्गा कार्की नाटककार निर्देशक नवराज बुढाथोकी र सहकर्मी अश्विन थपलियालाई धन्यवाद हरेक हप्ता सोमबार साँझ सवा बजे र पूर्ण प्रसारण मङ्गलबार दिउँसो दुई बजे चौबाट सुन्न नभुल्नुहोला बाई बाई